नेपाल भाषा एकाडेमी निम्ति अनक मिडिया प्रालिय नेबोया भाषा साहित्य वा संस्कृति या स नेवा एफएम एक सय छ पोइन्ट छ जो जपा जी शशिकला मानधर थाउ नेपाल सम्बत एघार सय अडतिस तछलाथो अष्टमी अथे विक्रम सम्बत दुई साल असार सात गते बिहि नेवा एफएम नेनाचना दिइम क्षेत्र लसको थौ यस साहित्यिक ज्या छो चोस यहाँ किनाउी मेचोमी पाहाँ कथा बोनाको दु ओिनाप स्टुडियो सी ऊ कङ्गर सङ्गरत्नजू छिटोको सयाञ्चनाउजी पाहाँ कथा बोनाम मेचोमी सङ्गरत्न साक्यजु आधकले हापा वेक यतुवाचा हँसितानीजी बितेना वेकया थापा ख महाबौद्ध यही वडा नम्बर तिस ख अलि बुदिङ ख दुई हजार तेह्र साल माघ महिना अलि वेकया माया नाक ख्मी शोभा साख्य अलि अबुया नाक हिरा रत्न साख्य लजगा खेसन डिजाइन सामाजिक क्षेत्रजल अलि ओढुङ्का वेकया कृति धल थुक्ताउँदू दक्ले ढापा वेक तज्याको नुग धाउ मेसिदी थन प्याओु दुई अन्ठाउन्न साल पाखे अथ नेपाल सम्बद्ध हजार एघार सय एघार सय बाइस पाखेँ धैर्य मलाई हजुर अले वेर ऊ ढुङ्गा छ छौजको वेकया एकल मे सिधी आठको पितङ्गु डुसा अहिले वेकया मेघु चाहिँ महाबौद्ध बिहारी संक्षिप्त इतिहास ताओ सफु पिदङ्गु दु अहिले वा ढुङ्का प्रकोप पूर्व तयारी हाम्रो आवश्यकता नागो सफु न ओएक्ल पिकाङ्गिएको दु अहिले वे एकल नापा कलेज बल्या से मेचुएको अहिले निबन्ध चेउ नयाँ वेक्लौँ अलि तथाए निबन्ध धेँदे बल्ल कास्या वेकलौँ चाहिँ नि श्रिपानो कयादी धुङको चु ल थोजु ल छुवाचा वे कयासिका थौझी वे क नप खलाबलैया अहिले वे कया च्वासा पिजोको मेहन छिक्पिन्त निकेको जुई सङ्गरत्नज्यू छि नेपाल भाषा खेले झाइदिएको गब्ली निस्क थिएँ होला नेपाल भाषा क्षेत्र वै उला जी म चाहन्छेँ मा भाइप्रति मतेन जुली म चाहान छ नेपाल भाषाप्रति आस्था डुझुल अहिले गनकन नेपाल भाषा साहित्य सम्मेलन जुल अनअन चाहिँ जी म चाहानसँग दना न्युन्यु चाहिँ जिउ शोक हो चलन डुली साहित्यप्रति जिउपछि मचाएको नि हाम्रो चौ चाहिँ जुवा गुली साल नेपाल भाषा खेल्ने चाहिँ नेपाल भाषा खेले चाहिँ प्रत्यक्ष रूपमा जहाँ दुई हजार उन्तिस साल उसलाई अझ चियर घर सानो उसले अझ ट्यापच रास्था गठन याना ट्व्यापचय अडेसी जुया जे तिस साल महाबुले चित्रधर हृदय जुयो पाँचवी चाहिँ प्रमुख पाँचवी चाहिँ जे साहित्य सम्मेलन याना उबले जिउ साहित्यिक यात्रा चाहिँ सुरजुल डाङ्लाइति मे छपु चोयु खाला उन चोया जे ठमाया हाला अब मे उबले अब सङ्गीत कार्न फुलाउँ मुनु जुली फुलाउ टाइपमा उ सङ्गीत तयार मे हाला तर उबले जे मेरो छु मे घठी हालिमा अरे मेठी घटी चुया माटक्न जी मपट्टी झुले अठ्या अब साहित्य सम्मान भयो छपु मे हालिमारेऊ लहरेँ हालिउ जोकै ज्याज खसी बाटो उसले सया सिया हाय सया चाहिँ हालौँ चाहिँ मेऊ छु म नि चाहिँ आमाखुन हेलो चालुजुलो ढाबुम यो कोही डाटा उसले वा महिना रेकर्ड न झुप्रे म हो उसलाई चाहिँ भटिपट्टि स्मरण चाहिँ धनीहरू मचाटिनेजर उसलाई चाहिँ मेचोया चाहिँ हालियो सोख्दिने हालियोजको ज्याज उसले थाहा छैन मेला जिन्दा पानीसँग चोहाटफुट मेचोयो स्टर दुमर नमुस्यो मेघटुमा नस्यो मेघे चोल्ला बाँले नमस्यो मेचुया स्टेज एउटा ओड रा साइड यसो मेरो ठारिसेजी म जिउ सपना मेहाली हालेर गएको अब थाउ स चाहिँ घडा सानो मेहाल्योले चाहिँ ऊ नेपाल भाषा अठी चाहिँ हाला उसलाई ठमाया मेचुयाउ ठमाया ल्याए दुल तर ल्याए घर चुनाउमा मस्यो हाल्यौँ सोखज फुर्ती झुल्का उसलाई त्यहाँ थाटेँ थाठे चाहिँ मे सङ्गीत्यु खेलाइ लगेजु मेचुया नि हामीले दुई हजार सन्ताउन्न अन्ठाउन्न साल पाके पासाजिमे काजी राज्य चाहिँ निबालिम ढापते सि मेचा छ जा हारती होटीलाई विमोचन छु उब्लाई ऊ विमोचन भाकै उसले वहर पर्फर्मेन्स खना चाहिँ मेचोया चाहिँ एल्बम पिकाऊ ढेउ चाहिँ अनया निटोएन जी ले हो वहाँ निज चु चाहिँ यहाँ लाटे कलम हो किया चाहिँ ओसाने अहिले विथ ुपो एल्बेहरू हुँदा चसा पिजो गो थो तज्यागको नुग धु थन सिधी प्याओ कया थो सिधी पाखे छे मेन्याङ्केको जुई थो छले दक्ले ढाप्पा झिँ मेन्याङ्के जिं लुइकामा छ त नि गुहे सिउसा जिँ छन् त लुइके हे मखु मेहालामी ख लोचन भट्टराई अलै थोमी लसे हनदीमा ख बालकृष्ण वंशी तथा दुई सय चौध एम सञ्जाल रहेको निजी क्षेत्रको सबैभन्दा प्रतिशत ब्याज पाइने र ब्याजको मासिक भुक्तानी हुने अति आकर्षक धन वर्षा मुद्ति निक्षेप योजना एनआसी एसिया ब्याङ्क बैंक, बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि बल्ला, बल्ला, आयो, होइन आज फेरि कुकुरको झोल हुन्छ घरमा चामल छैन बच्चा बच्चीलाई कापी कलम किन्ने पैसा छैन ए भगवान् हा, रेडियो सुनिरहनुभएका दाजुभाइ तथा दिदी के तपाईको घर परिवारमा जाँड रक्सीको कुलतमा फसेका आफन्तै जाड रक्सीको कुलत छुने सम्पर्कमको ठिक अगाडि फोन त्रिचालिस छत्तिस सात सय एक मोबाइल अन्ठानब्बे एकचालिस अन्ठानब्बे उन्नाइस छुख रोप पर्यावरण जोगाउ नर्सरी जगतमा विगत पैँतिस वर्षदेखि निरन्तर रूपमा आफ्नो पहिचान बनाउन सफल बुढाठुकी नर्सरी चोबारगेट किर्तिपुर जहाँ सिजनअनुसारका फलफुल तथा रुख बिरुवाका साथै कम्पोस्ट मल पाइनुका साथै गार्डेनिङको सेवासमेत उपलब्ध छ बुढाठुकी नर्सरी चोभारगेट किर्तिपुर सम्पर्क अचुट बस्नेत अन्ठानब्बे के हमी विगत बाईस वर्ष देखी तरर्पित छेगा नया बजार टीफोन नंबर चार तीन तीन दु चार शून्ना सात बजार साहित्य संस्कृति छ एक से छोइन्ट छ छि नेवा एफएम यानाचना दिएको दु थाउँ या थो चसा स साहित्यिक ज्या छोले झिमी चोमी सङ्गरत्न साके नपाखला बाला याचना गुजुल अलि वेक याहे चोसा पिचोगु मेहन छिक्पिन त न्यङ्के गो झी छपु निके धुन सङ्गरत्न ज्यो छिउ थो तक्ले नापाङ्गो थो तज्यागो नुग नआ सिडी पिँदैन होला थो सिधी या चाहि जि पासा चाहिँ सुरेन्द्र टु मरु हिँडिया चाहन्छु ठोर गाइन बोलाइ गुनगुन ले त हो तुरुन्तसम्म चाहिँ अरेन्जमएस टु बिलो खनी बिसार्के वहाँ एरेन्जेन होला हजुर रेब तुरुन्तै चाहिँ मेरो चाहिँ रिकर्ड चाहिँ झुल्का ऊ छपु मेरि गुई सार्की अहिले मे रिकर्ड जु चाहिँ झन् झन सुरु हुन छो एल्बमै टाइर जुल हाले थो मेडु थिएँ सिधै छिपु मेटो छिपू मेडो होला चिसो निजियाको नुगा सोलाठी इकाल तर छेउ चाहिँ हेपिसौँ कसुटहरूले थो सिधी पिकाइ बेला छप्पू छपु मे छ मनाउन स्पोन्सर भ्यू ठेपा खर्चेन हजुर रिकर्डिया जयन भ्यूका झिउ चाहिँ ठिप्छ रुपियाँ महाज पास्पे फुक्समे जिर डिया ओमे जिए रिकर्डिया देखा देखा। खाचा खाचा माजू। खाचा माजू। थो नेचना दुईमा छि छिटो चाहिँ सङ्गरत साकिया चोसा पिचोको थो मे सिधी ख ठो मेमुना सिधी ख तज्याको लुग थोए तज्याको नुग सिधीपाके हाँक्न मेहु मियो जी खुव छन् त हिले वएको खापट्टि अलि मेहालामे ख सपना श्री अलै थो लसे हना दिमा ख सुरेन्द्र तुलाधर घर में चामल छह बच्चा बच्ची काफी कलम कि पैसा छ भगवान जो रेडियो सुनी रहने भैया दाजु भाई तथा दीदी बनी तपाईँको घर परिवारमा जाड रक्सीको कुलतमा फसेका आफन्तै जाड रक्सीको कुलत छुट्याइदिने सम्पर्क ट्रेडिङ किर्तिपुर नयाँ बजार नेपाल टेलिकमको ठिक अगाडि फोन त्रिचालिस छत्तिस सात सय एक मोबाइल अन्ठानब्बे एकचालिस अन्ठानब्बे एक उन्नाइस छ यो विज्ञापन मात्र होइन सत्य तथ्यमा आधारित छ जाली जाली जाली। जाली, बालाजु जेन सम्पूर्ण कामहरू गरिन्छ सम्पर्क कुमार महर्जन मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार त्रियासी दुई सय तेत्तिस भाषा साहित्य संस्कृति साहित्यिक चो नाचन दिएको दु ठाउँ जी मेचोमी सङ्गरत्न साक्य जु नापा खाना बला चनाको चुला लिसे वेक या चसा पिजोको तजियाको नुगनाको सिडी पाखेँ मेन यङ्का चनाको चुल सङ्गरत्नज्यू जे आज के मेचो एब्ले छु खे ढन्ते माथे होला अब मेचो एबुलाई चाहिँ मेचुए चुनाउ विषय त पहिला कगाषय त क्या ढुङ्गा कि चाहिँ गुली शब्द गुली मात्रा मेचोहरू गएको नि, छ निको आमा अब कि अनुप्रास मिलायो आमा अयौ शब्द त प्रियोमा लु शब्द चाहिँ छौ शब्द चाहिँ एकको खैँतो चाहिँ कगा अयौ शब्द त प्रियो अनुप्रास मिलाएन ए अनुप्रा अनुप्रास थियो जस्तै आ <laughs> <laughs> मात्रै रुपियाँ अनुप्रास मात्रा मिलाए मेरा मिलाइ जाने अहिले अब मात्रा जस्तै जे छेउ छु चचका ढा म छेउ छेउ मेऊ बल्छु ढ्याम छ कुनै मुखुठ निपुके जस्तै छले निपुके एना चाहिँ अनुप्रास मिल्याजुवाछ खङ्गु सुना डु कने थन जीवन थटे नि चुने चुनेहरू गा बोला नि पुगे होला अनुचोने बोलाप्रास अब मात्रा मात्रा ओठी मात्रा मिल्याजुवा अब खुवाज्यो भने तर अब कि अब मात्रा मिल्यो मुसे चाहिँ अनि ल्याउने खुवा मिलाइज अनुप्रासे म एज अे हो कविता चाहिँ फरक जिउ कारण चाहिँ थ हजुर कविता चाहिँ छन्द मिल्यो माया साँझ कविता दैम कविता दैमख होला अब कविता नदिउँ किसिमको कविता कविता ददै गद्यो पद पद्युने अनि गद्य चाहिँ टा खुवा अवधारणमा खुवा अहिले अब गड्डे पड्डिए ढाऊ चाहिँ खङ्गोटो चाहिँ न हिँके मालिउ कारण चाहिँ खटे झोका अनि छिँठो मेचेलेक्ले पहिला विषय ल्याइदियो अहिले हो मात्र छुटु शब्द शब्द त्यही उर्का चाहिँ उपन्यास निबन्ध चु होला जिसोले ज्यू हिसाबमा आज चाहिँ नाटक चो चुनौ जुली नाटक चुया ठाकुर या बरु उपन्यास चु अफ होटक चो ठाकुरी अहिले मे चाहिँ म चोया कविता नै चोया होला अप्पोसँग नाटक चोइ ब्ले हो गन्ठालको कटिङ नाटक चुकै ल्याइदिनु ज्यान बिउ जाजु कलाकार हिजो लोयौन प्लेयर गएको छु है हेलो फिल्ममा स्क्रिन प्लेयर छोडौँ न अब छ शब्दको अगाइथ जस्तै मेरो आमाले दिएको छुरीको ढाँचा गाउले अहिले ठप्पाको छुरी बिउ ए न क्याचुला हो नाटक या अवरोहरिजु नजी घन्ठालको कटिङ या ठुमा मनाउन नाटक छोटो चीद, ुमला ठो चाहिँ वा मान कृष्ण बाबा धामपट्टि जन्माले हजुर भजन मण्डलन चाहिँ जिउ मेकया एमसी गरेन आ अनै हाल्छौँ ढुका निम्स ठुमे आ धर्म छु खो भसिकी धर्म या मर्मनी ठुकी मूर्तिमाला दैमको धर्म ठठ ठमनी भसिकी रापले ऊ मेचाइ इम्सठना निजी हाल्छौँ डु आ मेऊ निपुमेन जियो हाल्टो बिहाउडु हजुर बजने आलि आ रिकर्ड जिउँका म भयो शि डिजाइन प्याوي भयो प्याوي भयो दिनिका हजुर हजुर अलि थु आ थु तचाकुन रुवा शि य दु थाउ छपुमे थन वा ठजाको संसार देके नु ठजाको संसार देके हजुर गण छि नियम चका पट्टा हाउनेवाई यो फुलिम होला रामकृष्ण खड्गी निर्देशी फुल डुठाम होला थुम्यो यो बाह्र छट आज छिटो ट्याला छिटपट्टि चिरबुवा थो धु नि वा ठज्याको संसार दिए कि घन झि निज गेपी सु मधै थुखो सम्भव झुला र या संसार दिए कि घन निम्चको सम्भव झुला ठो मेपि सु मरेमा जि नियमजको चुने ढाट्यु ठेचन होला अले ठोकजा भेट हाट्यु रका जि मथुया चिकेन यानौका अ ठो आठो आ छिञ्जेन दु एकदमै बेसिर होला ठोमिए नठजाको संसार देखके गर्नु छ जि शिवे सु मरेर गाटा मतलब संसार त हुनु न डेक फैने संसारै छजा खेरमा मनु सु मरेर ढाई मतलब इपिञ्जिमो चुने धाउ गर्न डिस्टर्बसन मजेउ संसारै सुये मुन्ट मेपिम होय मेउ खङ गर्न दुनी जंगपञ्ची स्वर्गते बठे छसा खेरै सुगन्ध बोइरका अन मतलब ढाट छुरा छ ठाउँ एकान्तसारे छुए मनौँ त अन चाहिँ प्रवेशमै गर्न छौँ छज्यो ब्यागमै पनि मरे ढाख मन्दर्भे नजन छ बुझ्दु नि त निले जीसीवाय यो जक छमवायक्सा निन्जीले जिसिनाबी दायु शब्दै त कया ठठे टाइम सेफ मे छो राशरेस ठो नि व राशरेस राशरेस अ व निन्जीले नसीला अ दायु पनि प्रश्न जाओ का त निन्जी शिरगा निन्जी वला ठठे सिनाउने वला मुखनी उनी लागि जक सीमा बराबर जयबितौ ख नि हजुर हजुर जी छौ लागि सीमा बराबर चो नबी ख निन्जी य जकnabla सन्जी सीमा बराबर चो नबी र गा डाट्यौच ख साहित्य चोए भल्या रे चीज आ व थाक्को न्यान ब्लेन्ड अनि ओ नैप ने चाहिँ थाजाको संसार देके गन झिन्य म जक चोनी सुये मड्यामा धट्यौ जियानी ह सबब जिल्ला र गाजाक डाट्यौ अठे ख गन छ जि सुये सु मडैका मतलब गन डिस्टर्बसन मरे छ नि मेसो सुनाए ए हे हे के सुनाए मरेमा नेवाफएम नेनाचो दिमा छिटो आज ठाउँ या ज्याझो चोमी सङ्गरत्न साक्य वेक या चसा पिचो घुमे पट्टा चारा फिल्म या ठो मे ख नो ठज्याको संसार टेके थुमेच ख निङ्के मेहालमी ख सपनाश्री अलि अमरराज शर्मा अलि लसे हना दिमा ख नरेन्द्र राजोपाध्याय जागो संसार देे गणछा जी शिवे सुन मदे हजागो संसार देके गणछा जी शिवे सुमे जागो संसारे गणसिवे सुम ति शिक्षु गुफेबी छन् मतिनाथी भुइबी छन् अग्ले धेर जी गुख सुख शान्ति उमङ्ग भए खजाग संसार देे गणछ जी सिवे सुन खजाग संसार देके गनछ जी शिवे सुन जो संसार देखे गणछे मणछ जी नेवा एफएमए साहित्यिक च्याछो चोसायस सा न्यानचना दिएकोदु थौजी मेचोमी सङ्गरत्न साक्य जोनाप खला यचनाको चुला लिसे वेक या चोसा पिजोको टज्याको नुग सिडी मेचाक मेन न्यङ्का चनाको चुल सङ्गरत्नजु छिचाइ थो मेचाइ चोइदियो ल अहिले बाखौँ चोखौँ कविता औ छु छु बिदा उकिन छि चोसा न्याका दिया ढक्कै नापाला झी कविता चोइम्पट्टि व्यक्ति ख मखला झिम मचब्ला छपुम्बे चोयो ओ कविता चोया आज सिर्जना ठाउँ पत्रिका छापाएको हो हजुर ऊ कविता अन चाहिँ फुसा चाहिँ मचब लायो बाबा बाँला बाँला थाहा अहिले कविता चुयाउ प्र्याक्टिस याया भनौँ नेपाली चोयामध्ये बाबु नेवा भाषा चोयौँ गेट गाझिम अबु जिटा चाहिँ झिचो मस अनि नेवा भाषा गेना चुयाउहरू गाठ्यो सोचो हुँले छ सही वै गएको कुनै कस छ सुसै हिँका ढ्याए लिपा भाषामा छोयो सूर्यको डकेन हापा ऊ नेपाली भाषामा छापाई अब झिट चाहिँ कविता छपुजीको छाट्या छुए त अनचपिया पासपिसँग कविजु कविजु ढुगा छौँ वर्धनी आएर होइन गिधानाथ्न मुस्यो थाके थान मुस्यो अथ नाट्याको चलनजुल अनस्या कविता छोया लिपावेया चाहिँ लुमन्ती खला ढेका अब निरञ्जन रट्न सकिएन लुमन्ती खला ढेको बेला अलि साहित्य सम्मेलनले आफ्ले डकेन पा चाहिँ जीऊ निबन्ध चप्पू चोया बिहा झिउगु लफू ढापट्टी ऊ लफू चाहिँ अन फर्स्ट प्राइज तालटो हो अब ऊ निबन्ध फर्स्ट प्राइज ल्याए साथ कि जिउ भौसला निबन्ध नचो सखनिका थाइ चाहिँ अयो अनुभव झुला अहिले निबन्ध चोचुवाऊनीउ झुला अहिले हरेक साहित्य समयले नै निबन्ध चोचुवाना निबन्ध पुरस्कार कहाँ तकमाया गुवा गुवा डो जी पो उनीहरू नाटक क्षेत्र नलाट नाटक नचोया बाल्टीवस्था नाटक छ नचोया जी ऊ नाटक मिठाउन बेला जिटा चाहिँ थर्ड प्राइज लाट मि को नाटक अहिले कलाकार जिउ न हौसला छु लाट अहिले मुनासो नजिउ खेल किने बेला अब ख्याल नजिउ जी कलाकारी हाइसङ के होला अरे कलाकार थो निबन्धकार कोपी शिव्रेष्ठ कि हिरो नवीना श्रेष्ठ चाहिँ हिरोइनका के फुरन जोशी साइड हिरो सम्बन्ध सम्बन्धले नबिना श्रेष्ठ डबलेर ह्याले गुरीसाल पाकी जुल आठो यो कुया दधामलका ठुगुली साल पाकि दावला यो के नि हजुर काला 45 45 साल पाके 8 8 ख मखला हजुर उले आउ फिल्म चाहिँ जिन दके नापा नयाँ भसाउँछ योको व प्याखा हो हजुर नयाँ भसाउँछ यो फिल्म ना उले यजोको वो फिल्म ना यजो यजो जिउ उले टाइटल न यजो जु हुने हजुर जिउ नेवार भाषामा अब ब्याख चोया अहिले हा नेवार भाषामा फिल्म सुना देखि नेपाली भाषामा चोले हा झिहान उयो त नेपाली चोहेका अहिले फिल्म देख्योहरूका अब प्रचण्ड मल्ल त नि प्रचण्ड मल्ल सोल्का काठो फिल्म देख्यो बाँलाई आठो स्क्रिप्च बाँसु शसी धामेस्ट त ऊ बाख बाँसु शसी लाटे ठेउन गा ओठोसीकै बाँलाहरू गाटा अहिले ऊ फिल्म देख्यो खोज्जु ल फिल्म देख्यो खोजुबलाई चाहिँ अहिले धुर्व साक्य धामपट्टि अब गङ्गा सिनेमा ठुवा न चाहिँ वो भाखमा जिउ जो न शिवश्रेष्ठ थाहा हुन शिवश्रेष्ठमा ठोभाख नै जे भित्त तयार दुर्गा थाहा हो अहिले ब्याकै इन्भाइरोमेन्ट तयार जो ल अहिले ऊ फिल्म चाहिँ सुरुजुल सम्बन्ध ने अनि अलिअलि नेपाली फिल्म बनायो दुर्गा अहिले सम्बन्ध नाचाजुले टाइपलाई प्रड्युसर चाहिँ ज्यो टिस्कमलाई छौँ फिल्म यो नाचाइ प्रियहरू चो छ सपाख माता हो अलिसक उयो सम्बन्ध र न प्रताप मिटाऊगा अहिर अभिनय कि मेचोले हो अभिनय यादले छिन्जाको को स्वाभाविक तर अब नाटक कस अभिनय या ठाकुटामा मिलाइ मुहाको काटाना मे चुज्यू अभिनय छ याना बोल्नु छुहाको काटा ल्याउँछ अयो अ घटना त नमरो मको दि घटना त म लेखे चेपलाई बाँलेसन टाआएको खोजो हुने थान धाइचुनलाई अलि मेरो त लस्याउने मजा छिनेवा एफएमए साहित्यिक च्याजो चोसा यस न्यानच नदी कुदु अलि ठाउँ या कला पाहाँ ख मेछोमी अलि वैका कलाकार नख सङ्गरट्न साकेजु आहाक्न छिट ओएको या चोसा पिजोको मेछ पुगे छन्त खनेव छगो महँगे मेहालामी ख सञ्जीव प्रधान अलि लसे हनदीमा ख मन राजा चन्त चन्त मिखे चन्त मिखे लाबी लाबी तखन वगुमक साबी हे चालाबी संत खाने वो छगु मगसा खुले लागल जकम खुले लाग तज्ञनी थे जाले नज्ञ नि थे मिखा छंके तक ना भी मीखा छंक तकनीखा मी छंक चग़ुमग सा Sula chongu mati naya beg Sula chongu mati naya beg Sumadhur phasepo yabhi Sula chongu mati naya beg Sumadhur phasepo yabhi जख चुङलक साख चुङलक छतु रङी चङ्गी जु री जु रङ्गी ची जु भे छगुमग छत खनवा सगुमग सा, सा।, सा।, सा। खोलाबी संतन ओ सगमग सा मिखे प्याखों भी तीना तुम गलु खा छ संतने सगमग सा छि नेवा एफएमए साहित्यिक चिया छो चोसाना सा चाना देगुदु थाउजी मेचोमी सङ्ग रत्न साक्य जुना पलाय चनगुजुल लिसे वेक या चोसा पिजोगु टियाको नुग सिडी मेचाक मेन यङ्का चनगुजुल नक्थिन् छिक्पिन्त प्याख हुलाबी तिनातै गो लुखा छत्थु चालबी धाउपुटी मिनिङका थु मे हालदीमा सन्जीव प्रधान अलि लसे हनदीमा मनोराजन नकमे खो मे ने बारे छटाइडिटु थो मे चाहिँ पहिला सुरु चाहिँ मनोराजन नकमी त सङ्गीत मनोराजन त मन नकमी तुलुगा टाइममा मनोराजन नकिमे ऊ मिल्तै होला रिकर्ड जिउ क्रमे छौ चाहिँ बालाउ पछि सूर्य बिल्ला लासा दक्षिण ढापा यो को चाहिँ जिउ मे जिउ मेजुक उयो बाजागाजा त प्रयोग एना ऊ एरएन ज्यूपट्टि ठु मेल्क कि चाहिँ ऊ दकिण ढापा पश्चिमा यो प्रयोग नजुल्का अब मे एरेन्ज्यापले मेमेउली अथि पछिमा प्रयोग एना चाहिँ ऊ अनि मेऊुकी छुटो ठुक्यो मेऊको विशेषता त्यो चाहिँ नेपाल मन्दमा चाहिँ थो छेउ चाहिँ यिमसँग सिधी पिका डुख हामीसँग सीमा कचा रगा हो सीमा कचा रगा मे पिकावली थो मेहेन ऊमसँग फिजुलाइएन ऊ सीमा कचरावली डुठ्याक ल अहिले डुठ्याका चाहिँ ऊ मे हापी मे चोपिन त चाहिँ अनर्या समयले चाहिँ अनि ऊ छिपु मेऊ सिमा कचा दुःख प्रकाश्यामी जु चाहिँ समीक्षाया दिउ गाउँ ऊ प्रकाश गु घु समीक्षाया ऊ प्रकाश श्यामिना चाहिँ डक्कै बाँलागु पछि यो मेरका उहाँ चाहिँ उयो कर्न चाहिँ तारिफेना टाबु ल्या छिटो पछि ए झि थेना चुवासा मे चाहिँ बाँधै पछि जेचुन खनिका थ्याइयासा जुइ पछि जेछुन खनिका टाइ चाहिँ छिटो थप चाहिँ अनुभव छि आठना मेचोवास चाहिँ मे भाँ जुन खानेहरू जा चाहिँ मटिभ तर मेचो बेला छुज्यु ज्नु खानी लाग्छ ठाउँमा मेचोना पुर्याइहरूका सन्तुष्ट कन्फिडेन्स मरी चुनिऊका मे शब्द त टे मानिऊ ख मे वा शब्द प्रयोग छ भाँ खलाहरूका भयो ऊ रेकर्ड म चाहिँ उसले मने वाल वाल, वाल वाल वाल वाल मिना चुन्यौ अहिले जब चाहिँ रेकर्ड जुया प्या गुईला गुड तर छैपी ल तर मे घज जुमा मे गठी चुहेमा गैरा मे चोल लास व कर्णप्रिय जुही धै सुया न मे चु मे पिकाऊ अहिले यी ऊ चाहिँ फेसबुकै चाहिँ लोडी आऊ अयौ अयो मे त यक्कै पिया होला घुके छ कि गएर ऊ मिनु ल्या टिभी आए तछिुङ्ग व नजु तर कर्पिन त अटी हेपा पछिलाई झ्यो अटिकाहरूलाई डुमा हो जित सन्तुष्टि मजा हो अहिले ऊ टिभी ऊ नेपाल मन्दलाई ऊ टिभी मेऊ चुन्यो छेक गटीपट्टि मपोइना अप्वेना गतिपट्टि मेरो एर्का चाहिँ सुता हेसेन आट गुम्बा गुम्ले ऊ फेसबुक टिङ सिमुलेट हाउले सिमुलेट हाउले चाहिँ ऊ मे चाहिँ नेवा भाषामा चाहिँ ट्रान्सलेटनाएँ अहिले ऊजाउ चाहिँ यहाँ भाइफिस सुन्यो कि अहिले कमेन्टे या म को या मालिउका अहिले या माल बुला घुमाइ घुमाइ सानो टाउन पिका छ मे सिक्क पिसो सिसोमी हाउले ठोटो पछेटो मिलाएमजु नि प्रयास भए चाहिँ गएको यता हाल्दा हो एउटा बिरुवा डेमर घा अनफ्रेन्ड न या नपिन्दु घाइज आज सत्य खाँ लायो मुटो यही मकुर घा अहिले झि छुट्टा मासुहरू छ नेवाफा नेवामी हाल्यो प्र्याक्टिस तर हटापेरसँग रिकर्ड चाहिँ एउटा चाहिँ यहाँ कन्फिडेन्स दिएका उयो सुर ताल फुक्क चाहिँ थके कन्फिडेन्स दिएको मे रिकर्डन बजारे हल्ला छि नेवा एफएमए साहित्यिक ज्याझो चोसाना चोना दिगु दु थाउजी मेचोमी अलि वेक कलाकार नख सङ्गरत्न साक्य जुना पखनवाला यानचोनको जुल लिसे वेक या चोसा पिजो गु ट्यागो सि नुग सिडे मेचाक थिङ्के धुनाको जुल आछ गु साहित्यिक ज्याझो या यी कोहे चाहिन ठाउँ जित प्राविधिक कक्षे गुहाली यीमा सराना महार्जन या त योगको सुभ्याध्यक्ष लिस् ज्याझोले पहाँ ज्या जा झए मेछोमी अलि कलाकार ज्या ज्या न ऊ एक सङ्गरट्ना साक्येजु ठाउँ चोसाहित्यिक ज्याझोले झाइदिलो ठाउँको नुगा खङ्कना दिला छिटा न योगको सुभ्याध्यक्ष नेवा एफएम याना जुन दिश सा। जी नेवा नेवा शशिकला मानधर ठौँ याज्ञा झोलो बा मेघ वा ल्या नाप्ल्या शुभा निवा एफएम एक सय छ